सप्तविस अध्याय कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त मुनि तहाँ उपरान्त डोलेहरू बन्दछन् हे महारानी स्वर्गका अप्सराले स्वस्थानी परमेश्वरीको व्रत गर्न लागेका देख्यौँ र उनका संसर्गमा हामीले पनि व्रत गर्न लाग्यौँ र विलम्ब भयो क्षमा गर्नुहोस् तपाईँलाई पनि श्री स्वस्थानी परमेश्वरीको प्रसाद ल्याइदिएको छ लिनुहोस् पनि डोलेहरूले भनेको वचन सुनि चन्द्रावती अति क्रुद्ध भई लाल लाल आँखा गरी दारा धाराकिटी नागले स्वास फेर्दा झैँ सुस्केर हाली मत्ता हात तिरिसाउँदा झै ठुलो सोरले गर्जना गरी हे पापी डोले हो मलाई यस्ता वनमा एक्लै छोडी व्रत गर्न पछि लाग्यौ सेवकको धर्म यही हो यस व्रतले तिमीहरूलाई खान दिन्छ कि मैले त स्वस्तानी भनेको सुने पनि छैन कहाँ देवी हो के गर्न सक्छ तिमीहरूले मलाई नटेरेको हो बनमा भयो र पो नत्र तिमीहरूलाई हालने थिए कैले पुहुली भनी हतपताई आए कि मलाई विलम्ब गरिदियो अपराधीमा पनि ठुला अपराधी भनी तिमीहरू जस्तैलाई भन्नुपर्छ भनी बानर कुरे कुदेजै कुद्दै गई डोलेका हातदेखि श्री स्वस्तानी परमेश्वरीको प्रसाद खोजी थुथु गरी गोडाले कुल्ची फालिदिन् अब पनि यसै गरौला कि चाँडो लैजाऊ भनिन् तब बिचरा डोलीहरू डराई आका आँखादेखि आँसु खसाली केही भन्न नसकी मनले श्री स्वस्तानी परमेश्वरीलाई सम्झिसुको लागि डोली बोकी गए लावण्य देशका नजिक साली नाम गरेकी नदी थिन त्यहाँ पुगी साँगुबाट आधा नदी तरिसकेपछि श्री स्वस्थानी परमेश्वरीलाई निन्दा गरेको हुनाले अकस्मात चाँदनी टाँगे जस्तो मेघ उठी मुसलधारा भई पानी बर्स्यो ठुलो बतास आयो र साँगु भाची चन्द्रावती डोली र डोले डोलेसहित शाली नदीमा डोली डोलीदेखि खसिन् डोलेहरू श्री स्वस्थानी परमेश्वरीको व्रतका प्रभावले पङ्क्षी रूप भई कैलाशमा जाई आनन्दले शिवपुरीमा रहे जो मनुष्य श्री स्वस्थानी परमेश्वरीको व्रत गर्ला त्यसले त्यो पदवी पाउला तहाँ उपरान्त चन्द्रवती ब्राह्मिणी महापद पातकी भई जलभित्र परिरहन् जुन दिन चन्द्रवती साली नदीमा खसिन् उसै दिनदेखि शाली नदी बगिनन् स्थिर भइरहन् माझीहरूले यस्तो तमासा देखेर र यो कि आश्चर्य भयो यस नदीमा ग्राह आइ बस्यो कि नाग आइबस्यो अथवा यज्ञमा केही उत्पात हुन लाग्यो र त्यस्तो यस्तो भयो कि यो कुरा राजा छेउ कहुँ भनी राजा नवराज राजा छेउ गई बिन्ती गरे हे महाराज शाली नदी बगिनन् स्र भइरहेकी छन् यस्तो अब भएको हामीले सुनेको पनि थिएनौ आज आँखाले देख्यौ आश्चर्य भयो विचार गरी गरिबनु होस् भनी बिन्ती गरे यति माझीको वचन सुनी नवराज राजाले मन्त्रीलाई डाकी माझीहरूले कहेको वृतान्त कहे, कहे। र लोकसमेत भई शाली नदीमा गए माझीहरूलाई भित्र केही जन्तु छन् कि जाली हाली हेर पनि अहराए माझीहरूले हवस् मनी हेर्दा चन्द्रवती ब्राह्मिणी जालमा अल्ली आइन् चन्द्रावती कस्ती भएकी थिइन् भने शरीरमा कुस्ती उब्जी हात पाउ खसेकी शुद्धि केही नभए कि हिलाले छोपिए कि मुढो जस्ती चन्द्रावतीलाई देखी यो वस्तु हो भनी चिन्न नसकी नदीका किनारमा मिल्काए र फेरि जलभित्र पछि खोज्न लागे त केही पाएनन् र हे महाराज हामीले त केही पाउन सकेनौँ भनी बिन्ती गरे तहाँ पछि राजाले हे गङ्गे तिमी किन स्थिर भइरहेकी छौ मैले जान्न सकिन मदेखि प्रसन्न हौ अनि हातमा अर्ग नै अर्घ दिन साथ साली नदी बगिन त्योदेखि नवराज राजाले आश्चर्य मानिक समेत भई दरबार फिरे तहाँ उपन्त चन्द्रवती ब्राह्मिणी कस्ती भइरहन् भने क्षेडमा चेष्टा छेडमा, छेडमा मुर्छा हुने क्षेणमा छिउदा तृष्णा हुने यस्ता तरले महाकष्ट पाइ मुडो झैँ शाली नदीका किनारमा रहिन् एक दिन साह्रै भोक लाग्यो र खानेकुरा केही नपाउँदा माटो खाऊँ भनी माटो हातमा लिइन् त्यो माटो पत्थर भइगयो पत्थर पनि खाऊँ भन्दा हाड भयो हाड पनि खाऊँ भन्दा खरानी भयो खरानी पनि खाऊँ भन्दा ठुलो बतास आइ उडाइ लग्यो श्री स्वस्थानी परमेश्वरीलाई निन्दा गर्नाले शीत प्याज भोकदेखि भएका नाना दु ख तहाँ उपरान्त नवराज राजाले आफ्ना राज्यमा भएका सम्पूर्ण ब्राह्मणहरूलाई ढाकी पूजा गरी श्रद्धापूपूर्वक दक्षिणादी भोजन गराए अग्निपुरका कपिल नाउँ गरेका ब्राह्मण दुई भाई पनि राजाको ब्राह्मण भोजनमा जान त्यतैबाट आए चन्द्रावतीले देखिन्द तिमीहरू को हौ कहाँ जान आयौ भनी सुध्याइन् ब्राह्मणहरू भन्छन् हामी कपिल गरेका ब्राह्मण हौ लाभामा नवराज राजाले राज ब्राह्मण भोजनको निमन्त्रणा गरेको छ भोजनमा जान आयौँ भने र चन्द्रावती भन्छन् हे ब्राह्मण हो कति दिनदेखि मैले केही खाएँ कि छैन तिमीहरू भोजनमा जाने भए मलाई पनि केही माघी ल्याइदिए पुण्य होला म अनाथलाई दया गर भनिन् तब ब्राह्मणहरू भन्छन् हे पापिनी अहिले हामी यसै हो भन्न सक्दैनौँ किनभने राजाका दरबारमा के जानी कसो हुन्छ विशेष हामी ब्राह्मण जाति ल्याउन हुने वस्तु दिए ल्याउँला ल्याउन नहुने वस्तु दिए कसो गरौँला यस अर्थले त आशा गरी नरहेस पनि ब्राह्मणहरू लावण्य देशमा गए नवराज राजाले सम्पूर्ण ब्राह्मणहरूलाई पूजा गरी दक्षिणा दिई भोजन गराए भोजन गरिसकी ब्राह्मणहरू राजालाई नवराजलाई आशीर्वाद दि आनन्दले आफ्ना आफ्ना घर गर गए अग्निपुरका कपिल ब्राह्मण दुईले अघिका कुरा सम्झी त्यसै जाऊँ भने त्यो पापिनी आशा गरिदियो के लगिदिउँ मागौँ भने कसो गरी मागौँ लोभी भनन् भनी केही भन्न सकेनन् र भोजन गरेको ठाउँमा कहिले जाने कहिले आउने गर्न लागे यस्तो गरेको गोमा रानीले देखिन् र भण्डारेहरूलाई डाकी भनिन् हे भण्डारे हो ती ब्राह्मणहरूले खाना पाएनन् र हो कि सन्तोष भएनन् र हो कि सोध भनिन् हवस् भनी भण्डारे गई हे ब्राह्मण हो तिमीहरूले खान पाएनौ कि अथवा सन्तोष भएनौ इच्छा छ इच्छा भए फेरि भोजन गर भन्दा ब्राह्मणहरू भन्छन् हे भण्डारे हो हामीले राजाको कृपाले इच्छापूर्वक भोजन गरौँ सन्तोष पनि भयौँ हामी यहाँ आउँदा शाली नदीका तिरमा शरीर कुस्ती उब्जे हात पाउ खसे कि स्त्री जातिले देखी र कहाँ जान्छौ भनी सोधी सोधी हामीले राजाका ब्राह्मण भोजनमा जान्छौँ भन्यौँ र तिमीहरू भोजनमा जाने भए मलाई पनि केही ल्याइदेऊ भनी ल्याइदियो कति दिनदेखि खाएको छैन भने थिए त्यस अर्थले अब त्यसै जाऊँ भने त्यो आशा गरिरहेकी होली केही लगिदिउँ भने कसो गरी मागौँ भने बसिरहेछौँ भने र सो कुरा भण्डारीलाई गोमा रानी थियौ भन् कहे तब ती महारानीले दुई ब्राह्मणले बोक्न सक्ने जति अन्न दियो भनी अराइन भण्डारेले हवस् भनी भण्डारमा राखेको वस्तु लिन जाँदा राजाको सम्पूर्ण भण्डार सुकिगयो र केही नपाई हे महारानी राखेको ठाउँमा केही पनि छैन के, के दिनु भनी बिन्ती गरे गरे र गो, गोमा रानीले यस्तो कुरा सुनि आफ्नै आफै आप भण्डारमा गई हेरिन् दिने कुरा केही देखिनन् र आफूलाई पनि पकाइराखेको भात दिन दिइहाल भनी अहराइन् भण्डारेले हवस् भनी भात लिई ब्राह्म ब्राह्मण छेउ गए भने हे ब्राह्मण हो त्यसको नाउ गर्ने बित्तिकै राजाको सम्पूर्ण भण्डारको वस्तु सुकिगयो राखेको ठाउँमा केही पाइएन त्यो महारानीलाई यो महारानीलाई भनी पकाइराखेको भात छ लगिदियो अरू थोक छैन भने सुम्पिदिए ब्राह्मणहरू बहुत शर्म माने त्यो भात लिई दरबारदेखि निस्के ब्राह्मणहरू जाने राजाको भण्डार सम्पूर्ण भयो जहाँ जो राखेको थियो त्यही त्यही त्यही सब कुरा देखियो भने कुमारले अगस्त मुनिलाई बताउँदा भए इति इतिश्री स्कन्दपुराणे केदारखण्डे माघ महात्मे कुमा रागस्त समाधे श्री स्वस्तानी परमेश्वर व्रत कथायम् नवराज ब्रह्माण भोजनम नाम सप्तविश्व अध्याय